सरकारी स्वास्थ्य सेवाको लागि रत्नगर अस्पताल प्रणाली रत्नगर मेन रोड पाँडी चितवन अहिले बिहानको एघार बज्यो अहिले बिहानको एघार बज्यो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 नशा तथा बाथ रोग, रोग, रोग ट्रमा स्पनल सर्जन विशेषज्ञ डाक्टर द्वारा ढार दुखने हाथ खुट्टा झमझमाने ढाड़ को नशा च्याटी को, को सिल्का हाँ पोल ने जोड़नी दुख्ने सुनिने बाथ यूरिक एसिड आदि समस्या भाई बिरामी को स्वास्थ्य परीक्षण एवं उपचार भैर सहर्स जानकारी कराद रत्नगर अस्पताल प्राली, रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस मनोरञ्जन नमस्कार और पंड सबय कलागी सबय कलागी रिडियर फंड संगा इंटरनेट अन्लाइन मां www.radio.com बात पनी सम्झार वरके साथ सुमीडान भाय को बिहान अगार बजिक और पंड खबर मां स्वागसम धुरुबराज नेपाली कङ्ग्रेसको महासमिति बैठकमा प्रस्तुत राजनैतिक प्रस्ताव परिमार्जनका लागि आज पनि छलफल हुँदैछ विभिन्न क्षेत्रबाट प्राप्त सुझावहरूको अध्ययन गरेर प्रतिवेदन तयार गर्न बनेको समितिको बैठक अहिले केही बेरपछि पार्टी सानेपामा बस्ने तय भएको छ गएको चैतमा नवलप्राचीनमा भएको महासमिति बैठकमा उपसभापति रामचन्द्र पौडेलले पेश गरेको राजनैतिक प्रतिवेदन परिमार्जन गर्न सहभागीहरूले माग गरेपछि परिमार्जन गर्न लागि उपसभापति पौडेलको गठित समितिमा रमेश लेखक चिनिकाजी श्रेष्ठ बिजुल विश्वकर्मा सहित नौजना सदस्य रहेका छन् बैठकले विभिन्न क्षेत्रबाट प्राप्त सुझावका आधारमा राजनैतिक प्रस्ताव परिमार्जन गर्नेछ नेपाल बार एसोसिएसनको चालिसौँ राष्ट्रिय कार्यकारिणी परिषद बैठक आजदेखि बागलुङमा सुरु हुँदैछ सर्वोच्च अदालतका कामुकाम प्रधान न्यायाधीश दामोदर प्रसाद शर्माले बैठक उद्घाटन गर्नुहुनेछ सर्वोच्च लगायत मुलुकभरका छयासी बार इकाइबाट पाँच सय कानुन व्यवसायी बैठकमा सहभागी हुनेछन् बैठकले मुलुकमा देखेको संवैधानिक जटिलता न्यायाधीश नियुक्ति लगायतका विषयमा आधिकारिक धारणा तय गर्नेछ विश्व धूमपान्रय दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ सुर्थेजन्य पदार्थको विज्ञापन प्रवर्धन र प्रायोजनमा रोक लगाउ नाराका साथ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा स्वास्थ्य सम्बन्धित विभिन्न सङ्घ संस्थाको सहभागितामा विभिन्न कार्यक्रम का हुँदैछ स्वर्तिजन्य पदार्थको प्रयोगबाट विश्वभर हरेक वर्ष साठी लाखजनाको ज्यान जाने गरेको विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्क छ जसमा अप्रत्यक्ष धुमपानका कारण ज्यान गुमाउने छ लाखजना छन् नेपालमा सुर्तिजन्य पदार्थको सेवनबाट वर्षेनी सोह्र हजारजना सोह्र हजारजनाको ज्यान जाने गरेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क छ दिनभर पानी वर्षा भए पनि आज बेलुकीदेखि मौसममा सुधार आउने भएको छ जल तथा मौसम विज्ञान विभागको मौसम, मौसम पूर्वानुमान महाशाखाका मौसमविद सुभाष श्रीमालका अनुसार बेलुकीदेखि मौसममा सुधार आउनेछ भारतको पश्चिम बङ्गालमा न्युनचापिया क्षेत्र विकास भएकाले केही दिनदेखि पानी परिरहेको उहाँले बताउनुभयो यसैबीच देशभर मौसम बदलि भए आज पनि पानी पर्ने सम्भावना छ बिह बेलुकीदेखि चितवन लगायत मध्य तथा पूर्व भेगमा पानी परिरहेको छ काठमाडौँको महाराजगञ्ज स्थित शिक्षण अस्पतालको पछाडि रहेको खाडीपाखीमा पाखामा पहिरो जाँदा एकजनाको मृत्यु भएको छ सुकुवासी बस्तीमा गएको पहिरोमा तिनजना पुरिएका थिए पुरिएका मध्ये सप्तरीका सोह्र वर्षीय रामभगतरामको मृत्यु भएको प्रहरले जनाएको छ पुर्याएका सप्तरीका पच्चिस वर्षीय शिवानन्दराम र सुनसरीका साठी वर्ष देवीलाल मण्डलको शिक्षण अस्पतालमा उपचार भइएको प्रहरले जनाएको छ नेपाल विद्युत प्राधिकरणले आजदेखि लागु हुने गरी लोडसेडिङ दैनिक थप दुई घन्टा घटाएको छ दैनिक 10 घन्टा हुँदै आएको लोडसेडिङ अब आठ घन्टा हुने प्राधिकरणले जनाएको छ नदी तथा खोलामा पानीको बाह बढेको र भारतबाट बढी विद्युत आएकाले लोडसेडिङ कम भएको प्राधिकरण भार केन्द्रले जनाएको छ सरकारले सहकारीलाई व्यवस्थित गर्नका लागि सहरी क्षेत्रमा बचत तथा ऋणको कारोबार गर्ने सहकारी दर्ता तत्कालको लागि बन्द गरेको छ पछिल्लो समय बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरूमा आर्थिक अनियमितता बढेको मनलाग्दी कारोबार गरेको र कार्यक्षेत्र विस्तार गरेको भन्दै सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहरी क्षेत्रमा आजदेखि सहकारी दर्ता तत्कालका लागि बन्द गरेको हो त्यस्तै कार्यक्षेत्र विस्तार र सेवा केन्द्र स्थापना नगर्न पनि विभागले सहकारी संस्थालाई निर्देशन दिएको छ अमेरिकाले इरानी नागरिकमाथि सञ्चार उपकरणको बिक्रीमा लगाएको प्रतिबन्ध हटाएको छ कोड़ा सरकारी नियन्त्रणबाट इरानी नागरिकलाई मुक्त गर्न मद्दत गर्ने उद्देश्यले प्रतिबन्ध हटाउँदै इन्टरनेट सेवा र सामाजिक सञ्जाल पहुँच खुला गरेको अमेरिकी अधिकारीहरूले बताएका छन् प्रतिबन्ध हटेपछि अमेरिकी कम्पनीहरूलाई कम्प्युटर मोबाइल फोन सफ्टवेयर सेटेलाइट रिसिभर र अरू व्यक्तिगत प्रयोगमा आउने सञ्चार उपकरण बिक्री खुला भएको छ सञ्चार उपकरण र सफ्टवेयर इरानी नागरिकलाई बिक्री गर्न पाइनेछ तर सरकार र विशेष सूचीमा परेका नागरिक भने निर्यातको गोर्खा कप फुटबल प्रतियोगिता में आज समय डी अंतर्गत का दुई खेल हो दशरथ रङ्गशालामा हुने पहिलो खेलमा दिउँसो दुई बजी जावला खेली उत रो बोईज भेड़ खेल युथ क्लब र बोइज युनियन क्लब भेट्दैछन् अघिल्लो खेलमा फ्रेन्ड्स क्लबलाई जितेको जावला मा खेल आज पनि जित्दै क्वार्टर फाइनलमा स्थान सुरक्षित गर्ने योजनामा हुनेछ अपरान्न चार बजे हुने दोस्रो खेलमा हिमालयन शेर्पा र फ्रेन्ड्स क्लब आम्ने सामने हुनेछन् अवस्था बिहान एघार बजेको अर्पण खबर सकियो ध्रुवराज विधा भई नमस्कार